उजालो खी सुगुर ढाल बहाना भोड़ी मंदिर जाने यात्री नारीका चुरा बज्न थाल्छन् थुरमाथि बसेर चरो गीत गाउन थाल्छ मेरो गाउँ बिस्तार बिउजन्छ पँधेरा जान्छ र पानी ल्याउँछ सुन्दर र अटल मेरो, मेरो बिहान, गीत, कविता र गजलहरू रिता निया भण्डारी गुनगुनाउँदै सब रचनाकार हुनुहुन्छ रिता भण्डारी फुलफुलमा तिमी द माइरहे फुलफुलमा तिमी मुस्काउँदा मालिबनी तिम्रो भने छिन्सिनमा जल सिन्ची रहे को तिम्रो भने छिन्जल सिन्ची रहे फुलफुलमा तिमी मुस्काउँदा तिमी उज्राली रातहरूमा तिमी मायालु साथहरूमा तिमी चाली रातहरूमा तिमी मायालु साथहरूमा पुग्छु कि तिम्रो लगीत भनी झटपटहरूमा मुस्काउ तेह्र तिनी उर्जाहरूमा दीकिनी ज्योतिहरूमा भी उर्जा जाहरू ज्योतिहरूमा जगचु तिमै रातमा भनीमा जगचु कि तिमी रातमा बानी खो रहे दीप हरुमा फुलफुलमा रङ्गीनासा दृश्य हरुमा गीत सुर हरङ्गीनासा दृश्य हरुमा सुमा की कतै तलतल भनी गुनगु नै रागहरूमा मिछु कि कतै तल तल भनी गुनगु नै रागहरूमा फुलफुलमा तिमी मुस्काउँदा कहानी ति कथामा अमल सधैँ प्रेम कहानी तिमी कथाहरू अमल सधैँ प्रेम सुना भनी दगा, माली बनी तिम्रोन छिन्छिन जल जल जल मा जलिरहे आउँ चौकी भनी त्यसै गरी लन्डनबाट कोमल मल्ल आफ्नो रचना आफै वाचन गर्दै हुनुहुन्छ एउटा कविता कविताको शीर्षक छ खै कसरी बल्ला छ सय को यात्रा अन्दाजी दुई करोड सत्तरी लाखको तास नसको जात्रा लमकी रायचा लम्की रहेछ रबर झैं तन्की रहेछ तन्किरहेछ बन्द हडताल चक्कादाबादमा उदय विकास विश्वास न्याय हक अधिकार कर्तव्यको विलय क्षण क्षण पल पल उम्रदै एक थुप्रो मनहरू एक थुप्रो तनहरूसी रहेछ राष्ट्र राष्ट्र स्वाधीनता अखंडता को, रा, को, को बर्बादी बिर्सान यात्रा टेबल दराज ताना तान हान घमसा घमसी को कुर्ची जात्रा में थन्की अनर्थर्थ छर्थ छि शांति अविश्वास राष्ट्र छक्ति शक्ति संमति चाबकमा हक अदिकारनता स्वतंत्रता खोजी सड़क तर बोल्च आकाश गर्जन धरती चिर्चन मटो बेचिता लुट्छन सकरोर्चन शहीद थोपर्चन विखंड खोजिरहन्छन् त्यसैले खै कसरी बन्ला तसको कुर्की जात्रामा असहमतिको यात्रामा राज्यरा लोक कल्याणकारी अब महालक्ष्मी थापाको कविता म वाचन गर्दैछु वहाको कविताको शीर्षक छ प्रेमीको हातमा असल मनमित परे जिन्दगी हुन्छ स्वर्ग समान खराबको संगत परे जिन्दगी बन्दछ नरक समान स्वर्ग र नरक यहीँ देखिन्छ प्रेमको खेलमा आफ्नो भाग्य नै बस्दिन्छ प्रेमीको हातमा प्रेम गर्नु नराम्रो होइन प्रेमी छान्न नजान्नु आफ्नो कमजोरी भइदिन्छ जीवनमा अन्यथा प्रेम दुःखरूपी विष होइन सुखरूपी अमृत बनिदिन्छ जीवनमा यसैलाई पिएर पुगेका छन् प्रेमीहरू सुख संसारमा यो छोटो कविता थियो महालक्ष्मी थापाको प्रेमीको हातमा त्यसै गरी दोहा कतारबाट तारा सेजवालको यो गीत सुनाउँ तिम्रो लागि म तिमी नै हो मेरो संसार तिमी नै हो मेरो प्रित सधैँभरि गाइरहने तिमी मेरो मनको गीत तिमी हाँस्दा संसार हाँस्छ तिमी रुँदा मरुनेछु दुःख पर्दा सम्झिदिनु तिम्रो नजिकमा हुनेछु नरुनु है कहिले एक्लै तिम्रो साथ मनीदिउँला दुःख मानि नतड्पनु तिम्रो पीडा मनीलिउँला तिमी माग्छौ भनेदेखि मेरो जानै दिन्छु म त तिम्रो पीडा कम गर्न विषय पनि पिउँछु म त तिम्रो पीडा कम गर्न विषय पनि पिउँछु म त तारा सेजवाललाई पनि धेरै धेरै धन्यवाद यति मिठो गीतको लागि अब हस्त गौतम मृदुलको यो गजल न त विकास गऱ्यौ न त समस्या टार्यौ तिमीले सङ्कटमा पुर्याई हामीलाई जिउँदै माऱ्यौ तिमीले अन्योल छाएकै छ ज्यादातिनी भएकै छ अहिले छुटा सपना देखाएर ओझेलमा पार्यो तिमीले विकृत इच्छा शक्तिले परिवर्तन हुन्न देशमा स्वाभिमानको उचाइबाट तल नै झार्यौ तिमीले सिलवार झैँ छिनमै तातियौँ र सेलायौ आखिर आफै सकुनी भएर तै पनि जुवा हार्यौ तिमीले आफै सकुनी भएर तै पनि जुवा हार्यौ तिमीले यो गजल थियो हस्त गौतम मृदुलको आज हामीले सृजनाका स्वरहरूमा बाँसु घिमिरेको स्वरमा रिता भण्डारीको सुमधुर गीत त्यसै कोमल मल्लको रचना महालक्ष्मी थापा तारा सेजवाल र हस्त गौतम मृदुलको रचनाहरू सुन्यौँ आफ्नो साहित्य सृजनाहरू हिमाली स्वरहरूमा सुनाउनु भएकोमा तपाईँ सबै सर्जकहरूलाई धेरै धेरै धन्यवाद थे तपाईँ पनि हिमाली स्वरहरूको यो सृजनाका स्वरहरूमा आफ्नो रचना सुनाउन चाहनुहुन्छ भने आफ्नो रचना हामीलाई इमेल गरी पठाउनुहोस् तपाईँ आफ्नो रचना आफ्नै स्वरमा रेकर्ड गर्न चाहनुहुन्छ भने हामीलाई फोन गर्नुहोस् हामी तपाईँको रचना रेकर्ड गर्नेछौँ रचना रेकर्ड गर्ने हाम्रो फोन नम्बर हो तिन अथवा आफ्नो रचनाको अडियो फाइल तपाईँ हामीलाई इमेल गरेर पनि पठाउन सक्नुहुन्छ साहित्य सृजना सबैलाई सुनाऊ संसारलाई साहित्यमय बनाऊ